आलज नेपाली गीतर को सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीत हु को सुंदर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित यो विशेष कार्यक्रम अजर अमर गीतहरूको आज दुई सय श्रृंखलामा यहाँहरू सबैको स्नेह सहयोग सद्भाव र सामिप्यका लागि हार्दिक आभार प्रकट गर्दै हामी समस्त श्रोतामित्रहरूमा हार्दिक बधाई ज्ञापन एवं कृतज्ञता प्रस्तुत गर्दछौ संदीप सुन्दास का साथ में यह प्रस्तुत प्रकाश सायमी आज दुसौ श्रृंखला में एक विशेष कार्यक्रम लगा छो विशेष कार्यक्रम केवादास्पद हो मतभेद हो चित्त दुखाई होता यह इतिहास कोस्तुत कराएक को जीवन में आया संकट गायक को जीवन में आया पार्श्व घटना बारे में हमी पर्दाफाश स्वर सम्राट नारायण गोपालमा कार्यक्रम केन्द्रित रहनेछ स्वर सम्राट नारायण गोपालको हिजोको दिन पच्चीसौ पुण्यतिथि परेको छ नारायण गोपालको निधन भएको 25 वर्षपछि हामी नेपाली संगीत जगतमा केही यस्ता रहस्यहरू खोल्दैछौ जसले नारायण गोपालको जीवनलाई अझै स्पष्ट र प्रख्या पार्दै लानेछ जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोला मलाई निथुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि यावाज स्वर सम्राट नारायण गोपाल कोई ना। गीत मारायण गोपाल गाया हुन तर यह आवाज नारायण गोपाल का अर् होनहार भाई शास्त्रीय संगीतज्ञ मनोहर गोपाल हो गोपाल संगीत में कही गीत गाए वहीं अ शास्त्रीय संगीत का रूप मेंी संगीत को, को सक्रिय छं उस्ताद आशागोपाल गुरूवाचार्यका माइला छोरा नारायण गोपाल गुरूवाचार्य जसको मातृभाषा नेवारी हो तर नेवारीमा उनले गाना शुरू गर्दा नेपाली संगीत आकाश त्यति उज्जवल भइसकेको थिएन तर उनको चर्चित नेवारी गीत डकले सागु व एला या, या एला धैव्यू जित डकले यु या न खोबिलो ढका या धैव्यू यम गब्ले वहाँ प थाटा था खनी छनी था था था गीतसंग नारायण गोपाल को निके सान्निध्य थी रक्सि बारे में गाइक कवि गिरीजा प्रसाद जोशी को, हो। को, को, को गीत हो तर नारायण गोपाल ने ते पी नेवारी गीत न गा में नेवदाय कनीस आक्रोशित भारे में आज चर्चा करने तर कार्यक्रम को नारायण गोपाल सर्वाधिक लोकप्रिय गीत प्रस्तुत ग भागी एवट गी नारायण गोपाल के जीवन विवाद लिया जुन विवाद सम्भवत जायज होइन ना। तर नारायण को जीवनमा कैयौं प्रेमिका आए भन्ने कुरा पनि गलत हो तर नारायण को जीवनमा एउटै प्रेम भयो त्यो प्रेम असफल भएपछि नारायण गोपालको जीवनमा ठूलो चोट पर्यो र उनले त्यसपछि ट्रेजेडी गीतहरू गाउन थाले उनलाई नेपाली जनसमाजले एसियाई संगीत जगतले नै एउटा ट्रेजेडी किंगका रूपमा ससम्मान स्वागत गर्नु र नारायण गोपालको स्वरमा त्यो वेदना थपियो नारायण गोपालको जीवनमा आउने त्यो पहिलो महिलाले केही वर्ष अघि यस कार्यक्रम प्रस्तुतालाई एउटा पत्र पठाइन् मैले नारायण गोपाललाई जीवनको अन्तिम अवस्थामा वीर अस्पतालमा हेर्न गए उनले मेरो नाम पुकारिरहेका थिए तर मलाई कसैले उनीसँग भेट्न दिएनन् भनेर ती महिलाले पठाएको पत्र पढ्दा मैले पत्यार गरेको थिइनँ तर आज त्यस प्रसंगमा पनि हामी चर्चा गर्नेछौं प्राविधिक मित्र संदीप सुंदास नया संगीत संयोजन में एटा मच प्रस्तुत करांदनी शाह को शब्द दीपक जंगम को संगीत स्वर सम्राट नारायण गोपाल को स्वर में इस गीत उदू में सब प्यान्तरण गरेर गाइएको छ विश्व प्रसिद्ध गजल गायक मेहदी हसनले मिल्जाए गर किसिको एकयार जिन्दगी में, एक हम सफरसा हो बिमार जिन्दगी पाकिस्तानमा यो गीत निकै लोकप्रिय भएपछि काठमाण्डुको न्यूरोडमा रहेको एउटा गजल रेस्ट्रोमा पहिलो पटक नारायण गोपाल स्वयंले यो गीत सुन्दा आश्चर्य चकित भएका थिए आजको कार्यक्रममा हामी चर्चा गर्नेछौ नारायण गोपालको जीवन नारायण गोपालको निधनपछि र नारायण गोपालको निधनपछि स्थापित नारायण गोपाल संगीत, संगीत कोष र नारायण गोपाल संगीत कोष र नारायण गोपाल गुरूवाचार्यको परिवारसँगको सम्बन्धका बारेमा र नारायण गोपालको मातृभाषा नेवारी गीत र नेवारी समुदायसँग उनको सम्बन्धका बारेमा र नारायण गोपालको पहिलो ट्रेजेडी र ट्रेजेडी पछि बनेका ट्रेजेडी गीतहरूका बारेमा तर त्यसभन्दा अगाडि आज हामीलाई फेसबुकमा प्राप्त भएका केही मित्रहरूको टिप्पणी प्रस्तुत गर्न चाहन्छु आज दुई सय हामीले चर्चा गर्न चाहेको अर्कै विषय थियो तर आज नारायण गोपालको पुण्यतिथिका सन्दर्भमा यो दुई सय अंक सादर समर्पित छ र हामीले राखेको एउटा चर्चाको विषय थियो नारायण गोपालको पहिलो गीत सुन्दा तपाई कहाँ कस्तो कुन उमेरमा हुनुहुन्थ्यो हरेकको आफ आफ्नै सम्झना होला तर यहाँ गायक संगीतकार देवेन्द्र मानसिंहको एउटा रमाइलो संस्मरण छ मैले नारायण गोपालको पहिलो गीत विश्वज्योति हलमा कान्छी फिल्म हेर्न जाँदा म त लाली गुराँस भएछु सु, सुनेको थिएँ त्यो बेला फिल्म शुरू हुनु अगाडि नेपाली गीत बस्थ्यो त्यही नै पहिलोपटक सुनेको हो दाइ म सानैमा थिएँ तर त्यतिबेला मलाई वाह यो कति मिठो भोकल भनेर प्रभावित दे बनायो देवेन्द्र मानसिंहले चर्चा गर्नुभएको सिनेमा हल विश्वज्योति हल जुन हलको नाम महाकवि लक्ष्मीप्रसाद देवकोटाले राखिदिनु भएको थियो देवेंद्र शमशेरले स्थापना गरेको त्यस हल अहिले गरीब दास श्राफका परिवारले सञ्चालन गरिरहेका छन् तर विश्वज्योति सिनेमा हल नेपाली सिनेमा मात्र चलाउने हलका कारण पनि पछि प्रसिद्ध भयो यसलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले सिनेमा हलको नाम के राख्ने भन्दा मंचबाट विश्वज्योति भनेका थिए यो सम्झना पनि विश्व हलका बारेमा शेयर गरू तर विश्वज्योति हलसँगै अर्को सम्बन्धको सिनेमा हलको सम्बन्ध छ जय नेपाल सिनेमा हल जय नेपाल सिनेमा हलमा कुनै समय बैजु बाब्रा नामको सिनेमा चलिरहेको थियो बैजु बाब्राको गीत हलको बाहिर बसेर नारायण गोपालले गाइरहेको बेला धेरै मान्छे सिनेमा हलबाट छुटेर आउँदा सिनेमा हलको सिनेमा नहेरिकन नारायण गोपाललाई झुमेर गीत सुन्थे यसरी नारायण गोपालको गायन जय नेपालको हलबाट शुरू भएको थियो आँगनबाट त्यो नारायण गोपालले पैसा कमाउन वा वाहवाही पाउन गाएका होइनन् त्यो गीतबाट प्रभावित भएर उनले आजन नहाओ भन्ने गीत गाउन शुरू गरेका थिए जय नेपालको आँगनमा तर नारायण गोपाललाई सबैभन्दा मनपर्ने फिल्म चलेको थियो काठमाडौँको न्यू रोडमा न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा त्यहाँ चन्दनवाली भन्ने सिनेमा चलेको थियो त्यो सिनेमा हेरेपछि नारायण गोपालले चन्दनवालीकै अभिनय गर्न थालेपछि भगत कृष्ण नारायण गोपालको नामै चन्दनवाली राखिदिएका थिए र नारायण गोपालले पाएको पहिलो उपनाम नै चन्दनवाले थियो उनी किशोर कुमार को बहु नक्कल गर्थे र चन्दनवाले को क्यारिकेचर नै गर्थे भगत कृष्ण जो नेपाली जगत जगतकी प्रथम महिला गायिका मेलवादेवी मानन्दरका पति हुन् भगतकृष्ण मानन्दर नारायण गोपाल गुरूवाचार्यका पिता आशा गोपालका घनिष्ठ मित्र पनि हुन् उनले नै नारायण गोपाललाई बोलाउँदा अरे चन्दनवाले भनेर बोलाउने गरेको इतिहास पनि छ यो सबै सम्झनासँगै आज यहाँले नारायण गोपालको पहिलो गीत सुनेको संस्मरण यहाँ शेयर गर्न पाउँदा म आलादित भएको छु कल्याण गुरूङले पनि रेडियोमा पटक मैले मा एउटा मान्छेको मायाले कति फरक पर्दछ सुनेको याद आइरहन्छ दार्जीलिङको त्यो सानो गाउँमा नारायण गोपाल त्यति बेला कति लोभलाग्दो नाम थियो उनका गीतहरू आज पनि कति चाखलाग्दो लाग्छ नारायण गोपालको गीत गाएर प्रीत गाँस्ने र जीवनभरिको लागि जीवनगाँठमा बाँधिनीहरूको जोडी आज पनि छन् हाम्रो समाजमा प्रेममा धोखा खानेहरूको निम्ति त उनको गीत कति हो कति प्रिय हुन्थ्यो त्यसै गरी नारायण गोपालका गीतका बारेमा सिमू श्रेष्ठ लेख्छिन् मलाई छोडी मेरो छाया कतै झरेछ तिमीसम्म आइपुग्दा साँझै परेछ यो मैले सुनेको पहिलो गीत हो सुरेश अह्वाल लेख्नुहुन्छ भक्तपुरबाट मलाई याद भएसम्म एउटा मान्छेको माया नै होला किनकि यो गीत पहिलो पटक रेत नेपालमा दिनको कैयौं पटक बज्ने गर्दथ्यो तर नारायण गोपालको गीत राम्ररी सुन्न थालेको त स्वर्णिम सन्ध्या हेरेपछि नै हो सुभाष छेत्रीले पनि मलाई छोडी मेरो छायालाई सम्झना गर्नुभएको छ भने निर्विक जंग रायमाझीले सात वर्षको उमेरमा मैले एउटा मान्छेको माया नै पहिलोपटक सुनेको हो अमरदेव श्रेष्ठले पनि तेह्र चौध वर्षको उमेरमा एउटा मान्छेको माया सुनेको कुरा संस्मरणमा शेयर गर्नुभएको छ वसन्त क्षतिज लेख्नुहुन्छ समालो घुम्टोहरू सजाव केसहरूमा मादक आवाजमा स्वर सम्राट नारायण गोपालको स्वरलाई बावन्न सालमा सुनेको थिए जुन साल मेरो विवाह भएको थियो नारायण गोपालको गीत कसले कहाँ कुन उमेरमा कसरी सुनेको थियो सम्झना मात्र शेयर गर्दा पनि हाम्रो जीवन जीवन्त हुन्छ तर नारायण गोपालको पटक मैले सुनेको गीत चाहिँ काठमाडौँको जोसेमा हो जति बेला नारायण गोपालले नेवारी गीत गाउनु भएको थियो तर त्यसपछि नारायण गोपालले जीवनमा कहिले नेवारी गीत गाउने रहर राख्नु भएन नेवार सम्प्रदायसँग वहाँ बिस्तारै टाढिँदै जानुभयो यसबारेमा नारायण गोपालका भाइ प्रसिद्ध गायक शास्त्रीय संगीतज्ञ मनोहर गोपाल भन्नुहुन्छ यो विषयमा कसरी छ्या पायो भने मैले हजुर मैले रेलाज गरेको भाइ उहाँको जुन स्वर्ण सन्ज्या गर्नुभयो नि प्रज्ञा प्रतिष्ठान प्रज्ञा प्रतिष्ठानमा त्यति मलाई पनि एक प्याप टिकट दिनुभएको थियो र यो दिन त्यो टोलको मान्छेले यसो गरेको थियो म दुई चार यसो ठाउँमा गएँ र एक दुईजना मान्छेको एकदम मतलब उहाँप्रति गुनासो हो मैले सुन्न पाएँ कि आक्रोश पोख्यो आक्रोश सर किनभने उहाँले चाहिँ एकजना नेवारको छोरा भएर पनि नेवार भाषाप्रति पटक्कै उहाँले चाहिँ अलिकति केही योगदान गर्नु भएन भन्ने गुनासाहरू थियो तर त्यो भन् त्यो सोरेमसँग डो त्यो चाहिँ अलिकति पछा नै पऱ्यो क्यारे तर त्योभन्दा पहिला मलाई थाहा छ उहाँले दुई चारवटा चाहिँ नेवारी सङ्घहरू गर्नुभएको थियो जस्तै कि अब छोचेको एउटा प्रकाश पुस्तकालय भने थियो त्यति बेला आएको थियो उहाँले पनि फर्स्ट सायद जिन्दगी फर्स्ट हामीबाट गीत उहाँले त्यति गति बेला जन्म गाउनुभएको थियो कले सागु एक्कले सागु एुद्ता कल कुन खोजलीकाकले भपे बुले छ खबुलेन्स अबुले छ आप ख गबुले अब जक त ख मुख धर्मुखिना दुःख दुःख दिना दुःख ल पब्लि थापा खा छिस्यु अधि खा छिस अनि गगला दकले दकले खुश मनोया न ऐलायाकले सागू ऐला खुबिया ऐला धई व्यूजिता दकले यम मनु या नान खोबिलो धे तै ब्युजित सबभन्दा रक्सीको नाउँ नै आँसु भनेर भनिदेऊ मलाई सबभन्दा मनपर्ने मान्छेको नाउँ नै रुवासे भनेर राखिदेऊ मलाई स्वर सम्राट नारायण गोपालले आफ्नो मातृभाषामा गाएको गीतको यो अन्तिम पंक्ति यस्तो छ एला खनकी वे जु ख खिमसा जगस्यु रक्षी देख्यू कि बौलाउँछु म हो हो तिमीहरूलाई मात्र थाहा था। छ एला मटुन कि गए गे जुय ठुलिला जिम्स हेदको हे स्यू रक्सी नखाँदा के के हुन्छ त्यो त हामीलाई मात्र थाह छ डक्ले स्यू मनु न एला गुलुहे तै ब्युजी त सबभन्दा बुझ्ने मान्छेको नाउँ पनि रक्स्या भनिदियो तिमीहरूले मलाई स्वर सम्राट नारायण गोपालको यो गिरिजाप्रसाद जोशीद्वारा लिखित नेवारी गीतपछि उनले जीवनमा धेरै कम नेवारी गीत गाए जसमध्ये दुर्गालाल श्रेष्ठका दुई गीतहरू पनि ऐतिहासिक रूपमा रेकर्ड रेकर्डबद्ध छन् उनले आफ्नै कोठामा गाएका छन् तर नारायण गोपालले दुर्गालाल श्रेष्ठकै शब्दमा गाएको मेहाली जी निहेकी छ गुलिजुगुजुल लोमुकी फुक गीत गाउँछु म निध तिमी जति जति हुन्छ बिर्सने कोशिश गर्छु म नारायण गोपालले फर्पिङको दल्लुमा पनि नेवारी गीत गाए मंचमा प्रस्तुत भएका थिए तर पछि नेवार भाषासँग वा नेवारी सांस्कृतिक कार्यक्रमसँग उनको सम्बन्ध विस्तारै तुट्दै गयो यसको मूल कारणले उन नपुर्याइदिने वा कार्यक्रम गरिसकेपछि त्यो सहयोग नपाउने भन्ने कुरा उनको गुनासो रहयो तर यसबारेमा आयोजकहरूको आफ्नै मत पनि छ आजको दुई सय श्रृंखलामा हामीले चर्चा गरेका छौं नारायण गोपालको पहिलो गीत सुन्दा तपाई कहाँ कस्तो अवस्थामा हुनुहुन्थ्यो विनोदजी लेख्नुहुन्छ हाम्रो ट्वीटरमा नारायण गोपालको पहिलो गीत कहिले सुने भन्न सक्दिन तर आफैलाई छाडिए कतै जानु पर्याछ जतिको शब्द संगीतमा सुनेको छैन गोकुल साबकोटाजी झरैको पात झै भयो उजाड मेरो जिन्दगी कलेज पढ्दा धेरै सुनेको टीभीमा हेरेको सुनेको एकांशा नै हो आजसम्म याद आउँछ भनेर लेख्नुहुन्छ मनोआभास नहाँटी भन्दा मैले नारायण गोपाललाई शब्दहरूमा हराउँदै हराउँदै सुनेको चाहिँ प्रियसीसँग छुटेपछि नै हो मनो आवासले प्रेयसीसँग छुटेको सम्बन्ध जसरी उठाउनु भएको छ नारायण गोपालको दोस्रो चरणको गायन पनि आफ्नो प्रियसीसँग ट्रेजेडी भएपछि ट्रेजेडी किङका रूपमा स्थापित भएको छ उनले पहिलो चरणमा स्वर्ग किरानी मायाकी खानी आँखाको भाखा आँखैले एकांशास्ता गीतहरू गाए भने ट्रेजेडी भएपछिको दोस्रो चरणमा उनको गायन पूरा परिवर्तन भयो यसबारेमा उनका भाई गायक मनोहर गोपाल यसो भन्छन् मनमा मन पनि मन भन्नु मन नै छैन कुनै एउटा यस्तो गीत जुन तपाईँले ठ्याक्कै अहिले गाउनु पऱ्यो भने चाहिँ अब सुन्नुहोस् न सबभन्दा पहिला उहाँको फर्स्ट अब म त उहाँको भाइ पऱ्यो है अब स्वरूप किरानी मायाकी कि खानी भोबु न स्वदस है स्वरू यो आँखाको भाषा आँखा त्यति मैले आएपछि गीत पनि के छ फर्स्ट फर्स्ट टाइम आउँदाखेरि मुखमा चुनिन्छ कि अब त्यो त्यसपछि अर्को चरणमा चाहिँ अब तिम्रो जस्तो मुटो सबंधन <laughs> मैं बेस्ट लाग अल मैं ती हो कि एक चरण इसो गाइदि कि दाइले अब आजकल मैं गान छोड़ी सके भाई जस्तो जो, आवाज में तब तिम्रो जो मेरो मे तिम्रो माया मेरो जा मे नोला मलाई निथुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि mere यो गीतले धेरै युवाहरूको हृदयमा छिया छिया पारेको छ यो गीतले दार्जीलिङको चिया कमानदेखि लिएर आसाम भाग्सु देहरादून पोखरा इलाम कतै पनि रहेका युवालाई झकचकाएको चक छ आफ्नो जीवनको एउटा उमेरमा जति बेला कोही प्रेममा एक्लो भएको हुन्छ भनिन्छ प्रेम जम्मा दुईवटा प्रक्रियामा हुन्छ कसैलाई कसई को दिल पाइयो किल गुम्यो दिल दिन् मतलब नील पाँन को मतलब नो दिल, दिल गुमन हो प्रेम में दिल गुमा को यह कथ को गीत हो नारायण गोपाल को स्वर में तर नारायण गोपालीतल गुमे न ट्रेजेडी को कथ पी ना हो उन जीवन में महिला को प्रवेश प्रस्थान पी बने गीत गायन में ठूल अर्थ राखे नारायण गोपालको गीत आफ्नो जीवनकालमा कहिले सुनेको भन्ने प्रसंगमा केशव शाह लेख्नुहुन्छ त्रिचन्द्र कलेजको एन्यल फंशन पुतली बगैंचामा 2020 सालमा स्वर्गकीर रानी युगल गीत तारा तारादेवीसँग सुनेको थिए आई थिंक इट वाज रिटन बाई रत्न शमशेर थापा भनेर केशव शाह लेख्नुहुन्छ भने जोग मेर जी लेख्नुहुन्छ रेडियो भन्ने कुरा नै नौलो थियो त्यो बेलामा असलमा रेडियो किन्ने हैसियत नै नभएको अवस्था भन्दा हाँस्यास्पद लाग्ला सायद म आठ नौ वर्षको हुँदो हुँ र कक्षा तीनमा पढ्दै गर्दा श्री जालपादेवी माध्यमिक विद्यालय बाहुने सिन्धुपाल्चोकमा स्कूलको सांस्कृतिक कार्यक्रमको सन्दर्भमा मेरो अग्रज दाई विक्रम श्रेष्ठको आवाजमा नारायण गोपालको यो सम्झिने मञ्च बोरको गीत मैले पटक सुनेको हुनुपर्छ त्यसै गरी सुरेश अधिकारीले पनि नारायण गोपालका गीतहरू बाल्यकालमा सुनेको तर नबुझिकन कुन पहिलो थाहा छैन भनेर लेख्नु भएको छ नारायण गोपालका गीतले स्पर्श नगरेका कुनै नेपाली हुन सक्दैन तर नारायण गोपालको गीतले नारायण गोपाललाई स्पर्श गरेका गीतहरू कैयन छन् तर नारायण गोपालकी पत्नी पेमाला गोरूवाचार्यलाई नारायण गोपाल स्वयंले गाएको चिनारी हाम्रो धेरै पुरानो रहेझै लाग्छ गीत आफूले पहिलोपटक नारायण गोपालले नै भनेर सुनेको कुरा पनि उहाँले सम्झनामा बारम्बार भन्ने गर्नुहुन्छ धना पौडेल ट्वीटरमा मेन्शन गर्नुहुन्छ मेरा दाजुहरू नाच्ने बहिनीको दया भन्ने गीत सबभन्दा पहिला मैले सुनेको हुनुपर्छ स्कूल शुरू गर्नुभन्दा पहिले रतन चन्द पनि यही गीतलाई आफूले पहिलो सुनेको मान्नुहुन्छ भने वीरेन्द्र कण्डेलले म त लाले गुनासो भएछु पाँच कक्षाको किताबमा उनको जीवनी पढेपछि उनको गीत सुन्न थालेको कुरा सम्झनामा राख्नु भएको छ नारायण गोपालको गीतको प्रसंग हुने बित्तिकै नारायण गोपालको जीवनको अर्को महत्वपूर्ण पाटोका बारेमा उनका भाइ मनोहर गोपाल यसो भन्नुहुन्छ दोस्रो चरणको ट्रेजिडी गीतमा धेरै समय दिनुभयो भनौँ न त्यसको पनि आफ्नै कारण छ होला मेरो विचारमा है हजुर से अब यो विषयमा चाहिँ अलिकति धेरै कुरा गर्नुभन्दा उहाँले त्यति चोट परेको थियो हजुर त्यसको सायद फलस्वरूप हजुर उहाँले सायद यो अलिकति ट्रेजिडी गीतहरूमा बिर्सिएर पनि नयाँ मलाई बिर्सिएर फेरि नयाँ यस्ता गीतहरू नि चोट परेको थियो भन्नाले के प्रेमला भाउजू भन्दा पहिला उहाँको कोही प्रेमिका थियो ऊ फलाई त थियो है फलाई त थियो उहाँको ट्रेजिटी पऱ्यो हजुर त्यो पेमिला भद्र दोस्रो चरणको हो उहाँहरू गोपालिन्दनसँग चाहिँ मिट लगाएपछि धेरै नै पछि हो त्यो त धेरै नै पछि हो उहाँको पहिलो प्रेमिका काठमाडौँकै हुनुहुन्थ्यो अब यो विषयमा अब धेरै कुरा नग अब कहाँको चाहिँ अब व्यक्तिगत सम्बन्धमा अब धेरै खोज तलास नगरौँ उहाँ रिटिस गर्नुहोस् कि उहाँको चाहिँ चोट खानुभएको हो उहाँले यहाँ थी आसू मधुबी छा निको भै सके पुरानो घनायस को खिचापोखरीमा रहेको होटल प्यान्रोमा अगाडिको रेकर्डिङ स्टुडियोको एउटा एजेन्टले नारायण गोपाललाई पहिलो पटक कलकत्तामा गीत रेकर्ड गर्न पठायो द्वारीका भक्त मानन्धर एजेन्ट रहेको त्यस कम्पनीले नारायण गोपालका पहिलो पाँच र एक युगल छ गीत रेकर्ड गर्न कलकत्ता पठाउँदा नारायण गोपालले परिवारबाट पनि स्वीकृति लिइसकेका थिएनन् तर उनका पिता उस्ताद आशा गोपाल गुरूआचार्य नारायण गोपालले गाउने गीतलाई झ्याउरे गीत भनेर हेला गर्थे वा त्यो बेलाको जनसमाज नै त्यस किसिमको गीतलाई अपमान नै गर्थे तर नारायण गोपालको एकांशा ठट्टैमा यो बैंसा जान लाग्यो गीत बजेपछि उनका पिताले पनि आफ्नो महफिलमा आफ्ना साथीभाइलाई बोलाएर सानबाबुले कति राम्रो गीत गाएको छ लस हुन भनेर साथीभाइलाई सुनाउँथे तिनै सानबाबु उस्ताद भगत कृष्णका सम्बोधनमा चन्दनवाले नामबाट लोकप्रिय भए नारायण गोपाल किलागलमा बसुन्जेल उनका साथीभाइहरू उनको जोक सुन्न उनले गरेको क्यारिकेचर हेर्न झुमिन्थे तर वैवाहिक जीवनपछि उनी दार्जीलिङबाट सिधै पोखरा गए भूपी सेसनको घरमा पाहुना भएर बसे त्यसपछि सिधै उनी थमेलको नर्सिंह चौकमा डेरागरी बसे त्यसपछि महाराजगंजमा निवास बनाएपछि नारायण गोपालको घर त्यही बन्यो र नारायण गोपालको विशाल कतको शालिग पनि महाराजगंज चोकमा बन्यो जुन ठाउँलाई अहिले नारायण गोपाल चोकबाट नामाकरण गरिएको छ नेपाली संगीतको इतिहासमा नेपाली जनजीवनको इतिहासमा कुनै कलाकारको शालिग बनेको त्यो पहिलो घटना थियो र नेपालमा धेरै क्रान्ति भए धेरै आन्दोलन भए धेरै शालिगहरू ढालिए तर नारायण गोपालको शालिगलाई छुनी हिम्मत कसैले गर्न सकेन किनकि नारायण गोपाल नेपाली जनआस्थाको एउटा प्रतीक थियो आजको कार्यक्रममा बजेको नेवारी गीतका बारेमा शिरू भट्टराई लेख्नुहुन्छ बुवाले सुन्ने पुरानो फिलिप रेडियो थियो बुवासँगै म पनि खुब संगीत सुन्ने भएकी थिएँ ठ्याक्कै याद भएन किन पहिलो पहिलो भनेर तर गीत चाहिँ सुनेको थिए भनेर उहाँले लेख्नुभएको छ भने अजर अमर गीतहरूमा आज नेवारी गीत बज्यो अजर अमर मात्र यो कार्यक्रम यो काम सम्भव थियो भनेर यहाँ टिप्पणी गर्नुभएको छ त्यसै गरी धेरै मित्रहरूले नारायण गोपालको पहिलो गीतका बारेमा चर्चा गर्नुभएको छ आफूले सुनेको पहिलो गीतका बारेमा यो श्रृंखला भोलि पनि जारी नै रहनेछ भोलि नारायण का बारेमा विशेष अन्तर्वार्तासहित हामी पुनः उपस्थित हुनेछौं तर नारायण गोपालका बारेमा उनको परिवारका तर्फबाट दिइएको यो पहिलो विशेष अन्तर्वार्ताका लागि प्राविधिक मित्र सन्दीप सुन्दासलाई र सम्पूर्ण अजर अमर गीतहरूको टोलीले धन्यवाद आभार व्यक्त गर्दै नारायण गोपाल गुरूवाचार्यको परिवारलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौ किनकि त्यो परिवार पहिलोपटक तयार भएर बोल्न अघि सरेकोमा हामी आभारी छौँ नारायण गोपालका नाममा पहिलोपटक नेपालमा नारायण गोपालको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानको भूमै हुँदाखेरि गीतकार निर एउटा इँटा टिपेर भने यो इँटाको जगमा अब नारायण गोपालको शालिग बन्छ त्यो घोषणा गर्दा कसैले पनि विश्वास गरेको थिएन ना, नारायण गोपालको शालिग महाराजगंजको चोकमा बन्छ भनेर र नारायण गोपालको पार्थिव शरीरमा कुनै प्रहरी अधिकृतले फूल चलाउन चढाउन आँट्दाखेरि त्यति बेला त्यहाँ उपस्थित एकजना विद्यार्थी यादव नामका एक विद्यार्थीले मण्डले मुर्दाबाद नारायण गोपालको पार्थिव शरीर छुन पाइँदैन भनेर त्यो प्रहरीलाई त्यहाँबाट झारेको थियो र नारायण गोपाल अस्वस्थ हुँदा जननेता गणेशमान सिंह मंगलादेवी सिंह घरैमा भेट्न गएका थिए भने कैयौं नेपालका नेताहरूले नारायण गोपाल स्वयंलाई भेट्न गएका थिए तर नारायण गोपाल विरसना भर्ना भएपछि विशाल जनसमूह दिनदिनै नारायण गोपाललाई दर्शन गर्न आउँथे यो इतिहास नेपाली नेपाली कलाकारको जीवनमा पहिलो घटना थियो र पहिलो नै रह्यो नारायण गोपाल को नाममा नारायण गोपाल संगीत को स्थापना भयो यसबाट कयौं प्रतिभाहरू पुरस्कृत भए अझै पनि पच्चीस प्रतिभाहरूलाई पुरस्कार दिन बाँकी छ हिजो प्रथम रेग नेपालका गायक हरिप्रसाद रिमाल र संगीतकार सम्भुजित बास्कोटा पनि पुरस्कृत भए नारायण गोपाल संगीतको स्थापना गर्दा कयौं मान्छेहरू लहरमा थिए तर नारायण गोपालकी पत्नी देहान्त हुँदा आर्यघाटमा जम्मा तेइसजना मान्छे उपस्थित थिएमा पेमला गुरूआचार्य बन्थीन् नारायण गोपाल दाई हुँदा घरमा कस्तो भीड़ लाग्थ्यो तर म बिरामी हुँदा यहाँ कोही हेर्न पनि आउँदैनन् ना। नारायण गोपाल कि पत्नी पेमला गुरूवाचार्यको पार्थिव शरीर आर्यघाट पुग्दा धेरै कम मान्छेहरू थिए उनका परिवारबाट उनका भाइ मनोहर गोपाल राम लक्ष्मण र रा केही दिदी उपस्थित थिए र नारायण गोपाल संगीत कोषका केही सदस्य थिए तर त्यही दिनदेखि नारायण गोपाल संगीत कोष र नारायण गोपाल गुरूवाचार्यको परिवारका बीचमा दूरी बढ़दै गयो र शत्रताको सिमाना झन बढ़दै गयो यस <laughs> यो कुरालाई पनि अब के भनेदेखि खै अब यसलाई अब उहाँ त यो, यो, यो कोषको पदाधिकारहरूलाई नै थाहा होला तपाईँले त्यति बोलाएको छैन कहिले पनि बोलाएको पनि छैन अब यो विषयमा त हामी बोलाइहाल्दैनौँ बोलाउँदैनौँ नि किन बोलाउँछ र हामी त आउन साथै उहाँहरूको चाहिँ अलिकति अब के भनौँ अब भन्नु अलिकति असजिलो छ है तर परिवार पनि त्यो कोषमा त हुनुपर्ने हो हुनु नि त पऱ्यो नि हो त्यो सुरुदेखि यो हाम्रो प्रेमला भाउजूको जुन बित्नुभयो नि त्यो बिताइदेखि दे अलिक स्थिति बढिसकेको थियो कि खास गर्नु भन्नुभयो भने त्यहाँको त्यसपछि चाहिँ सचिवज्यू हुनु न, न। सचिवज्यूले कस्तो गर्नुभयो भने प्रेमला भाउजू चाहिँ त्यहाँ अस्पतालमा चाहिँ अब मृत्यु त्यो वर गरिसक्नु भएको थियो होइन हामी सबै अस्पतालमै थियौँ कसका मान्छेहरूको उहाँको सम्पत्तिकै चासो सम्पत्तिको चासो भएर तुरुन्तै त्यहाँ ऊ उहाँले जे जति लेखिदिनु लेखेर जानुभएको छ त्यो हामीले सबैले सकाएकै थियौँ त्यति बेला हामीहरू भाइ पनि यस्तो साथी नै बसिदिएको थियो ल ठिक छ जे जति कोषलाई दिनुपर्ने हो कोषलाई चाहिँ अब दिएकोमा हामीले कुनै आपत्ति छैन हामीले सबैले सकाएरकै हो त को रजिस्ट्रेसन पास गरेर गइसकेको थियो र हामीले चाहे इच्छा गरेकै खन्न पनि त पाउँदैन नि त होइन अब त्योभन्दा बाहिर चाहिँ उहाँ गएर चाहिँ हामीले के किन के के गर्दा जस्तो गरेर चाहिँ अब को नि सबै हामीले थाहा थिएन सेपको साँझको छुट्टो लगेर के के गरेर के के अरू त्यो ठुलो यो चाहिँ कान्दै मचिएको छ त्यति बेला मेरो गीत, मेरे को सुनो। मेरो गीत को सुनो मेरु गीत कोई सुंदई न भनी आका बता दे सुन आज नारायण गोपालले गाएको नेवारी गीत पनि सुनाइदिनुभयो यो केवल अजर अमर गीतहरू मात्र सम्भव थियो धन्यवाद सर भने त्यसै धना पौडेल लेख्नुहुन्छ ऐला भन्ने कुरो त्यस्तै हो कि के हो आज यति नै भोलि नारायण गोपालका बारेमा विशेष अन्तर्वार्ता सुन्न नबोल्नुहोला दुई सय एक श्रृंखलामा नारायण गोपालका भाइ मनोहर गोपाल, गोपाल गुरूवाचार्यसँग प्राविधिक मित्र सन्दीप सुन्दासहित यो पुस्ता प्रकाश हामीलाई सुनो कहानी मा गीत कहानी दारा तारा गोरे गोरे गीत कालज नेपाली गीत हु को सविशेष प्रस्तुति आजर अमर गीतर स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज